नमस्कार साथी युएस को सहयोग तथा जिपिवाइसी नेपाल र उज्यालो नाइन्टी नेटवर्कसँगको सहकार्यमा साइक विज्ञान नेटवर्क नेपालद्वारा तयार पारिएको कार्यक्रम मनोजिज्ञासा लिएर म कृपा सिक्देल उपस्थित भइसकेकी छु तपाईँलाई थाहै छ हामी हरेक साता विभिन्न खण्डमा मनोविज्ञान र मानसिक स्वास्थ्यको विषयमा जानकारी गराउँछौँ गएको अङ्कमा हामीले तपाईँले पठाउनु भएको विभिन्न मनोजिज्ञासाको सम्बोधन गर्यौँ साथै एक्टिभ लिस्निङ अर्थात् सक्रिय चर्चा गर्यो म आज भने तपाईँलाई मनोजिज्ञासाको विशेष अङ्कमा स्वागत छ मनो जिज्ञासा तपाईँ समक्ष ल्याउने हाम्रो संस्था साइक विज्ञान नेटवर्क नेपालको पहिलो वर्ष पुरा भएको छ आज यसै अवसरलाई पारेर आज हाम्रो संस्था साइक विज्ञान नेटवर्क नेपालको बारेमा कुरा गर्नेछौँ उपस्थित साथीहरूसँग जसलाई हामी साइक विज्ञान टिम भन्ने गर्छौँ मलाई अझै पनि याद छ एक वर्ष अगाडि साइक विज्ञान नेटवर्क नेपाल दर्ता गर्नु अघि एउटा टिम खडा गर्न कति गाह्रो भएको थियो आज भने हामीसँग मनोविज्ञान र मानसिक स्वास्थ्यमा काम गर्ने उत्सुक साथीहरू हुनुहुन्छ हामी जसलाई हाम्रो टिम भन्न रुचाउँछौँ गर्व लाग्छ हामी आज साइक विज्ञानको पहिलो वार्षिक उत्सव मनाइराख्दा अब ढिला नगरी हाम्रो टिमलाई स्वागत गरौँ स्वागत छ साथीहरूलाई हाम्रो स्टुडियोमा आफ्नो छोटो परिचयबाटै सुरु गरौँ म चाहिँ विकास राई म साइक विज्ञान नेटवर्क नेपालको एज अ बोर्ड मेम्बर नमस्ते म सुजन श्रेष्ठ म मा मनोज जिज्ञासाको प्रस्तुतकर्ता पनि हुँ र साइक विज्ञान नेटवर्क नेपालको अध्यक्ष नमस्ते म अलिसा अधिकारी म साइक विज्ञान नेटवर्क नेपालको सेक्रेटरी नमस्ते म रन्जु मगर म साई विज्ञानमा चाहिँ एज बोर्ड मेम्बर भएर काम गरिराखेको छु आ, नमस्ते म आशिष काफले म साइक ने नेटवर्क नेपालमा एज अ मेम्बर काम गर्दछु गर गर र म तपाईँकै साथी कृपा सिक्देल म पनि साई विज्ञान नेटवर्क नेपालमा एज अ कार्यकारी निर्देशक काम गरिराखेको छु अब सुरु गरौँ सुजन तिमीबाट हाम्रो साई नेटवर्क नेपालको सुरुवात कसरी भयो यसका मिसन र भिजनको बारेमा अलिकति चर्चा गरिदेऊ न धन्यवाद कृपा अब यसको सुरुवातको कुरा गर्दाखेरि लगभग आजभन्दा एक वर्ष अगाड़ी चाहिँ म लगायत तिमी पनि थियौ साथसाथै यहाँ उपस्थित साथीहरूसँग मिलेर चाहिँ हामीले साउन पन्ध्र गते चाहिँ दर्ता गरेका थियौँ अर्गनाइजेसन जिल्ला विकास कार्यालय काठमाडौँ जिल्ला विकास कार्यालयमा अब यसको हाम्रो मेन मिसन र भिजन भन्दाखेरि चाहिँ हाम्रो एउटा मोटो नै छ एभ्रिथिङ एन्ड एनिथिङ रिलेटेड टु माइन्ड इन्ड साइक अर्थात् जुन कुरा हाम्रो मनोविज्ञान र मानसिक स्वास्थ्यसँग सम्बन्धित छ त्यसमा चाहिँ हामी जनचेतनामूलक कार्यक्रमहरू गर, गर चाहिँ गर्छौँ र एज अहिले चाहिँ हामी सबै स्टुडेन्ट भएको कारणले गर्दाखेरि चाहिँ हाम्रो मेन फोकस नै जनचेतनामूलक कार्यक्रममा हुन्छ मलाई अझै पनि याद छ सुजन हामीले दुई वर्ष अगाडि जब बाट साइक विज्ञान सुरु गऱ्यौँ जब सस्ता थिएन तब हामीले पहिला चाहिँ आर्टिकल्स मात्र लेखेर साथीहरूको आर्टिकल्स बटुलेर हामीले जनचेतना सुरु गऱ्यौँ भने अब चाहिँ संस्था दर्ता गरिसके काम गरेर चाहिँ हामीले संस्था अगाडि बढाएका थियौँ र सायद सुजन नभएको भए आँट आउँथेन होला संस्थालाई सस्ता बनाउनको लागि धेरै धेरै धन्यवाद सुजन अब यो प्रश्न अलिसालाई राख्न चाहन्छु एउटा सोचाइबाट सुरु भएको हाम्रो संस्था आजसम्म आफ्नै मेहनतले कार्यक्रम गरिरहेको छ कस्ता कस्ता कार्यक्रम चलिरहेका छन् त्यसका बारेमा अलिकति छोटो जानकारी देउन हाम्रो कार्यक्रमहरू भन्नुपर्दाखेरि चाहिँ सुरुमा त भइहालो मनोजिज्ञा छ हाम्रो रेडियो प्रोग्राम त्यसको साथै हामीले विद्यालय विद्यालयमा गर्ने स्कुल इनिसिएटिभ प्रोग्रामहरू छ हाउ टु स्टडी बेटर अर्थात् कसरी चाहिँ आफ्नो पढाइलाई राम्रो बनाउन सकिन्छ र पेस भन्ने छ जस्तै फिजिकल इमोसनल र सोसियल हेल्थबारे चाहिँ हामी चर्चा गर्छौँ होइन अनि अर्को हाम्रो छ हामी सुन्छौँ अभियान सायद धेरैजनाले सुन्नु पनि भएको होला भिलिसन स्पेस भन्छौँ त्यसमा चाहिँ हामीले फोनबाट अथवा हामीलाई भेटेरै एक्टिभ लिसनिङहरूको हामीले कुरा गरिरहेको थियौँ त्यसमा चाहिँ हामी काम गर्छौँ र अर्को चाहिँ हाम्रो ब्लगिङ हुन्छ ब्लगहरू लेख्छौँ हामी अनि पोडकास्ट बनाउँछौँ र साथै हामी चाहिँ साइक विज्ञान कुराकानी भन्ने हाम्रो महिना महिनामा हुने कार्यक्रम छ जसमा चाहिँ एकजना एक्सपर्टलाई ल्याएर चाहिँ हामी त्यस कुनै पनि विषयमा छलफल गर्छौँ यस्तो कार्यक्रमहरू चाहिँ चलिरहेको छन् र आगामी दिनमा पनि हामी यस्तै यस्तै कार्यक्रम गर्दै जानेछौँ भनेपछि समग्रमा हामी मानसिक स्वास्थ्य र मनोविज्ञानको सेरोफेरोमा रहे चाहिँ काम गर्छौँ साथीलाई जानकारी गरौँ यदि तपाई हाम्रो फेसबुक पेज साइक विज्ञान नेटवर्क नेपालको टिप्स पढ्नुहुन्छ भने र राम्रो पनि लाग्छ भने ती सबैमा मेहनत चाहिँ हाम्रो अलिसाको छ है अब फेरि हाम्रो अर्को अभिन्न मेम्बरसँग कुरा गरौँ बिकस तिमी बिजनेस पढ्छौ र हाम्रो साइक विज्ञान टिमको अभिन्न अङ्ग पनि छौ को फिल्डबाट आएर मनोविज्ञान र मानसिक स्वास्थ्यमा काम गर्दाको अनुभव अलिकति सुनाइदेऊन कृपया धेरै धेरै दे धन्यवाद मेरो म चाहिँ खासमा ब्रिटिस गोर्खा कलेजमा प्लस टू र बिबिएस पढ्ने मौका पाएँ र साथसाथै त्यहाँनिर मैले के मौका पनि पाएँ भने एज अ फोटोग्राफर एज अ इन्टर्न एज अ भोलिन्टियर गर्ने त्यहाँनिर मौका पाएँ र त्यहाँबाट मैले धेरै कुराहरू सिकेँ र साथसाथै जुनै पनि अर्गनाइजेसनमा जुनै पनि कम्पनी अथवा जुनै पनि फिल्डमा चाहिँ एउटै फिल्ड एउटैको ले चाहिँ अगाडि बढ बौन, बढ्नु सक्दैन जस्तै अब हाम्रो साहित्य विज्ञान अन्तर्गत र मेन्टल हेल्थ अन्तर्गतको चाहिँ यहाँनिर धेरै फिल्डको हामी उठाउँ त र के भने त्यसलाई पनि अलिकति म्यानेजमेन्ट प्रपर म्यानेजमेन्टको लानको लागि र अर्को तरिकाले प्रपर यसलाई मार्केटिङ गर्नको लागि त्यहाँनिर कोही मान्छे चाहिन्छ र त्यसमा चाहिँ एज अ म बोर्ड मेम्बर हुनु पाउँदाखेरि मलाई धेरै खुसी लागेको छ र यसमा नि मैले सकभर मैले साइक नेटवर्कलाई नेटवर्क नेपाललाई कसरी अगाडि बढाउने भन्नेमै मेरो यसमा धेरै ध्यान आकर्षण भइरहेको छ साथीलाई जानकारी गराउँ कि यदि तपाईँ फेसबुकमा अथवा वेबसाइटमा फोटो देख्नुहुन्छ भने ती सबै विकास फोटा हुन् धन्यवाद विकास <laughs> अब विकासलाई सोधेको प्रश्न म रन्जुलाई सोध्न चाहन्छु तिमी मेडिकलको विद्यार्थी रन्जु तिमी साइ साइक विज्ञानमा मनोविज्ञानमा काम गरिराख्दा चाहिँ कस्तो अनुभव लागिरहेछ okay. धन्यवाद कृपालाई मैले साइक विज्ञानमा इन्भल्भ भएपछि मैले धेरै कुरा सिकेको छु साथसाथै म मेडिकल फिल्ड भएर मैले पेसेन्टलाई कसै ट्रिटमेन्ट मात्रै नदिनु भएर मैले हरेक उसको मेन्टल हेल्थ सम्बन्धी पनि मैले हेर्नुपर्ने हुन्छ र मेडिकल फिल्डमा लागेपछि हामीलाई के हुन्छ भन्दाखेरि फिजिकल ट्रिटमेन्ट मात्रै कसरी गर्ने भन्ने सिकाइन्छ तर हामी मेडिकल स्टुडेन्टहरूलाई चाहिँ मेन्टली हेल्थ कसरी चाहिँ के अरे लिङ्क गर्ने पेसनहरूलाई त्यो कुरा सिकाएको हुँदैन र मैले यहाँ सही विज्ञानमा आएर चाहिँ कसरी के अरे पेसनहरूलाई चाहिँ मेन्टल्ली इम्प्रुभ गर्ने हरेक कुराहरू चाहिँ मैले यहाँबाट आएर सिकेको छु धन्यवाद रन्जु फेरि साथीहरूलाई के जानकारी गराउन चाहन्छु भने यदि हाम्रो कार्यक्रम जति सरल रूपमा हुन्छ स्कुल प्रोग्राम गर्दा हामी एकदम म्यानेज हुन्छ त्यसको जिम्मेवारी र त्यसको हाम्रो श्रेय चाहिँ हाम्रो रन्जुलाई जान्छ थ्याङ्कयू रन्जु अब प्रश्न म आशिषलाई गर्न चाहन्छु हाम्रो साहित्य विज्ञान लिडरसिपमा विश्वास गर्छ र सकेसम्म सबै हामी मेम्बर्स टिममा काम गर्नुपर्छ लिडर्स हौ हामी भनेर भन्छौँ तिमीले भर्खरै लिड गरेको कार्यक्रमको बारेमा भनिदेऊ न र त्यसको रिजल्ट के आयो र त्यो अनुभवको बारेमा पनि थ्याङ्कयू कृपा तिमीलाई अघि भनिहाल्यौ हाम्रो साइक विज्ञान मा विश्वास गर्छ र भर्खरै मेरो लिडमा हामीले ब्रिटिस गोर्खा कलेजमा हाउ टु स्टडी बेटर भनेर एउटा प्रोग्राम चलाएको थियौँ थ्री आवर्सको वर्कसप जस्तै थियौँ त्यहाँ चाहिँ हामीले विभिन्न साइकोलोजिकल एस्पेक्ट्सहरू प्रयोग गरेर कसरी हाम्रो स्टडीलाई इम्प्रुभ गर्न सकिन्छ त भनेर हामीले त्यो प्रोग्राम गरेका थियौँ र हाम्रो रिजल्टको बारेमा कुरा गरेर चाहिँ हाम्रो स्टुडेन्टको फिडब्याकलाई नै रिजल्टको रूपमा हामीले लिने गरेका छौँ र फिडब्याक चाहिँ धेरै नै पोजिटिभ आयो किनभने यस्तो कुराहरू प्रायः कलेजहरूमा भइरहँदैन र यो खालि पढ्ने मात्रै हुन्छ र कसरी पढ्ने भन्ने कुरा त्यहाँ धेरै त्यो पढाइ हुँदैन त्यो कुरा उनीहरूले थाहा पाउँदाखेरि जान्न पाउँदा उनीहरू निकै नै खुसी भए र यस्तो प्रोग्रामहरू फेरि पनि होस् भन्ने आशा उनीहरूबाट आयो धन्यवाद आशिष यो भनिराख्दा चाहिँ म साथीहरूलाई फेरि पनि के जानकारी गराउन जान चाहन्छु भने आशिष हामीलाई भर्खरै जोइन गरेका हुन् त्यही पनि धेरै नै सक्रिय छन् र हाम्रो धेरै स्कुल प्रोग्राम सायद आशिष नभएको भए हुने पनि थिएन होला फेरि पनि धन्यवाद आशिष अब म फेरि प्रश्न सुजनतर्फ मोड्न चाहन्छु एज अ प्रेसिडेन्ट संस्था चलाउन कतिको च्यालेन्जिङ रहेछ सुजन जस्तै हामीले अर्गनाइजेसन भिजुलाइज गर्दा त हामीले ओहो अर्गनाइजेसन रजिस्टर गर्छौँ काम गर्छौँ राम्रो होला सकेसम्म गर्छौँ भन्थ्यौँ तर एज अ प्रेसिडेन्ट चाहिँ कतिको च्यालेन्जिङ हुँदो रहेछ र संस्था खोलिसकेपछि के फरक ल्याउन सक्यौँ हामीले हाम समाजमा जस्तो लाग्छ तिमीलाई धन्यवाद कृपा पक्कै पनि अर्गनाइजेसन चलाउने एकदमै चुनौतीपूर्ण काम हो हामीले एक वर्षको जुन हाम्रो गतिविधिहरू समीक्षा गऱ्यौँ भने चाहिँ म यति समय ढुक्क भएर भन्न सक्छु कि जुन जुन कुरा हामीले गर्छौँ भनेर सोचेका थियौँ त्यो चाहिँ हामीले सक्सेसफुल्ली गर्न सकेका छौँ अहिलेसम्म टिल डेट होइन र केही कुराहरू चाहिँ हामीले जुन प्लान गरेका थियौँ त्योभन्दा नि बढी गरेका छौँ जस्तो लाग्छ मलाई चाहिँ सो so, एज अ प्रेजिडेन्ट भन्नुपर्दाखेरि चाहिँ आइ एम भेरी सेटिस्फाइड विथ द एक्टिभिटिज द्याट आर गोइङ अन इन द अर्गनाइजेसन र अब व्यवस्थापनको कुरा गर्दाखेरि चाहिँ अब निकै पनि च्यालेन्जिङ अवश्य पनि जस्तै अब हाम्रो uh, मेम्बर्सहरू बिच कोअर्डिनेसन गराउनु पऱ्यो त्यो एकदमै च्यालेन्जिङ विषय हो र हामी अघि तिमीले पनि भन्यौ कि अर्गना साइक विज्ञान चाहिँ एकजना लिडरमा होइन सबै सब लिडर भएको चाहिँ हेर्न चाहन्छ त्यो भएको कारणले गर्दाखेरि चाहिँ Uh, मैले सोचे जस्तो चाहिँ अरूले लिडरसिप नलिन सक्छन् होइन त्यसले गर्दाखेरि कहिलेकाहीँ चाहिँ अलि झकझगकाउनु पनि हुन्छ त्यो त्यो च्यालेन् च्यालेन्जिङ काम हो र अरू कुरो चाहिँ जस्तै अब हामी विभिन्न प्रोग्रामहरू गर्दाखेरि विभिन्न अर्गनाइजेसनसँग कोअर्डिनेसन गर्नु पनि हुन्छ विभिन्न अर्गनाइजेसनहरूसँग गएर चाहिँ उनीहरूसँग हाम्रो कार्यक्रम कस्तो हो के हो भनेर बुझाउन सक्नुपर्ने हुन्छ कन्भिन्स गराउनु पनि सक्नुहुन्छ गराउनुपर्ने हुन्छ त्यो पनि निकै नै च्यालेन्जिङ हो किनभने यसो हामीलाई हेर्छन् हामी भर्खरैको युवा होइन पढिरहेको त्यही भएर अलिकति हामीले विश्वास गर्न चाहिँ झ्याप्पै उनीहरू चाहिँ सुरुमा गर्दैनन् तर हामीले यस्तो यस्तो कार्यक्रमहरू गरिरहेका छौँ गरिसकेका छौँ भनेर भनिसकेपछि छक्क पर्छन् तपाईँहरू यस्तो सानो उमेरमा कसरी गर्नुभयो भनेर उनीहरू छक्क पर्छन् जस्तै हाम्रो यो मनोजिज्ञासा पनि हामीले पैँतिसौँ एपिसोडसम्म पुऱ्याएका छौँ होइन त्यो पनि एउटा निकै नै च्यालेन्जिङपूर्ण काम थियो uh, हामीले चाहिँ एउटा फिक्स्ड विषयमा जस्तै मानसिक स्वास्थ्य र सा साइकोलोजी अथवा मनोविज्ञानमा त्यो विषयमा आधारित रहेर प्रोग्राम यसै गरी नै विभिन्न कार्यक्रमहरू गर्दाखेरि त च्यालेन्जिङ छ तर हामीले कार्यक्रमको कार्य सम्पादनको गर्दाखेरि चाहिँ निकै नै हामीले चाहिँ धेरै काम गरिरहे जस्तो लाग्छ मलाई चाहिँ साँच्चै नै छुझा जस्तै म पनि मेरै आफ्नै अनुभव सुनाउँदा पनि साइक विज्ञानमा कार्यक्रमहरू कार्यक्रम निर्देशन अथवा साइक विज्ञानको संस्थापक भएर काम गरिराख्दा मनोविज्ञान र मानसिक स्वास्थ्यमा हामीले जति पनि काम गरिरहेका छौँ फर्केर हेर्दा धेरै नै गर्व महसुस हुन्छ अहिले आएर फर्केर हेर्दा सोच्छु सायद हामीले खोलेर धेरै नै राम्रो काम गरेछौँ किनभने एटलिस्ट हामीले प्लेटफर्म बनाएका छौँ जस्तै हामीलाई यदि इच्छुक साथीहरू हुनुहुन्छ जो साइकोलोजीमा काम गर्न चाहनुहुन्छ मानसिक स्वास्थ्यमा काम गर्न चाहनुहुन्छ हामी कहाँ जोइन गर्दा हुन्छ हामी मिलेर सँगै काम गर्न सक्छौँ साथी आज हामी मनोजिज्ञासाको विशेष अङ्कमा छौँ तपाईँ हामीलाई भर्खरैदेखि सुन्दै हुनुहुन्छ भने आज हामी साइक विज्ञान नेटवर्क नेपालको एक वर्ष पुरा भएको उपलक्ष्यमा साइक विज्ञान टिमसँग कुरा गरिरहेका छौँ म फेरि प्रश्न आशिषतर्फ मोड्न चाहन्छु मनोविज्ञान र मानसिक स्वास्थ्यमा हामीले गरिरहेको कार्यक्रमले कस्ता परिवर्तन ल्याइरहेको छ जस्तो लाग्छ तिमीलाई अब हाम्रो मूल मोटो नै उद्देश्य नै भनेको अवेरनेस हो मुख्यत त्यस कारणले गर्दाखेरि हामी जति पनि काम गरिरहेका छौँ विशेष गरी हाम्रो यो चाइल्डसँग रिलेटेड विशेष गरी हाम्रो स्कुल चिल्ड्रेनहरूसँग गरिरहेका छौँ त्यो क्षेत्रमा चाहिँ मेन्टल हेल्थ सम्बन्धी र साइकोलोजी सम्बन्धी अवेरनेस फैलिएको जस्तो मैले अनुभव गरेको छु किनभन्दा प्रोग्राम पछि जब स्टुडेन्टहरूको फिडब्याकहरूसँग कुरा गर्दाखेरि हामीलाई यो कुरा थाहा थिएन जस्तो कुराहरू साइकोलोजी सम्बन्धी पहिलोचोटि हामी सुनिरहेका छौँ भन्ने जस्तो कुराहरू आयो र सायद त्यसले गर्दाखेरि उनीहरूलाई एउटा सेन्सिटाइज पनि गऱ्यो साइकोलोजीको विषय सम्बन्धी मेन्टल हेल्थ सम्बन्धी र पछि गएर उनीहरू अवेरनेस आफै पनि सर्च गर्न सक्छन् जस्तो हामीले त्यो एउटा सानो बिउ मात्रै रोपिदिने हो होइन पछि गएर त्यो हाँगा बिगा आफ्नो काम गर्छ उसले होइन सो पछि गएर उनीहरू अझै अवेर हुने अझै एउटा एउटा अवेर जेनेरेसन हामी क्रिएट गर्न सक्छौँ कि जस्तो मलाई लाग्छ र एउटा हामी जति पनि कार्यक्रम गरेका छौँ यो चाहिँ त्यसको लागि एउटा फर्स्ट स्टेप जस्तो लाग्छ मलाई पक्कै पनि आज ने मन ने चा। हामी मनोजिज्ञासाको विशेष अंकमा छौँ आज हामी साइक विज्ञान नेटवर्क नेपालको बारेमा साइक विज्ञान टिमसँग चर्चा गरिरहेका छौँ तपाईँलाई हाम्रो संस्थाको बारेमा अझ जानकारी लिन मन छ भने वेबसाइट डब्लु अथवा हाम्रो फेसबुक पेज साइक विज्ञान नेटवर्क नेपालमा हेर्न सक्नुहुन्छ हामीले मनोविज्ञान र मानसिक स्वास्थ्य सम्बन्धी जानकारी दिने प्रयास गर्छौँ हामी आजको विशेष अङ्कको चर्चालाई निरन्तरता दिने छौँ उज्यालो सुन्दै गर्नुहोला उज्यालो नाइन्टी नेटवर्क र साइक विज्ञान नेटवर्क नेपालको सहकार्यमा अहिले तपाईँ कार्यक्रम मनोजिज्ञासा सुनिरहनु भएको छ हामी मनोजिज्ञासाको विशेष अङ्कमा छौँ आज हामी साइक विज्ञान नेटवर्क नेपालको बारेमा हाम्रो साइक विज्ञान टिमसँग चर्चा गरिरहेका छौँ सबै साथीहरूलाई फेरि पनि स्वागत छ कार्यक्रममा हामीले कार्यक्रमको पहिलो भागमा चाहिँ साइक विज्ञानको फर्मल कुरा गऱ्यौँ अब इन्फर्मल कुरा गर्छौँ रन्जु तिमी भन न साइक विज्ञान जोइन चाहिँ कसरी गऱ्यौ जस्तै साइक विज्ञान जोइन गरेको तिम्रो अनुभव अथवा कारणहरू के के थिए धन्यवाद कृपा साइक विज्ञानमा जोइन गर्न सायद तिमीले नै मलाई प्रेरित गराएको र <laughs> मलाई अझ पनि याद छ तिमीले कल गरेर साइक विज्ञानमा जोइन गर्न मलाई के हेल्प गराएको र थ्याङ्क यू त्यसको लागि मैले साइक विज्ञानमा आएर धेरै नै कुरा सिकेको छु साथसाथै मैले यो जति पनि सिकेको कुरा चाहिँ मैले चाहिँ मैले युटिलाइज गर्न पाइरहेको जस्तै म एज अ टिचर भएर के अरे एउटा स्कुलमा पढाइरहेको र बच्चाहरूलाई चाहिँ कसरी मैले ह्यान्डल गर्ने के कुरालाई चाहिँ मैले एकदम धेरै इम्पोर्टेन्ट दिनुपर्छ भन्ने मैले त्यो कुरा सिके सिक्दै आएको छु र मैले युटिलाइज पनि गर्दै आएको छु अब त्यस्तै विकास तिमीलाई चाहिँ साहित्य विज्ञानमा जोइन भइसकेपछि आफूमा कस्तो परिवर्तन आयो र समाजमा कस्तो परिवर्तन ल्याउन सकिरहेको छु जस्तो लाग्छ साइक विज्ञान नेटवर्कमा विगत एक वर्षदेखि हाम्रो यो अन्तरालमा मैले धेरै कुराहरू सिकेको छु जस्तै साइकोलोजीको अन्तर्गतमा पहिला चाहिँ मैले अलिकति साइकोलोजी भन्नु साथै यो अब हेरेर नै सबै कुरा बोल्नु सक्ने अथवा यस्तो थान्थेँ तर यो साइक विज्ञान नेटवर्क नेपाल आइसकेपछि मैले साइक विज्ञानको एउटा धेरै भास्ट यसको चाहिँ नलेज पास्ट यसको चाहिँ फ्युचर रहेको कारणले गर्दाखेरि पनि यहाँबाट म सेटिस्फाई भएर अहिले ब्याचलर इन आर्ट्समा साइकोलोजी पढ्दैछु mm -hmm. त्रिचन्द्र क्याम्पसमा यो मा यो, यो साइक विज्ञान नेटवर्कै एउटा चाहिँ एउटा प्रेरणा एउटा हौसला दिएको कारणले गर्दाखेरि मलाई एकदमै अझै साइकोलोजी पढ्नेमा इन्ट्रेस्ट लागिरहेको छ र अर्को कुरा भनेको नयाँ नयाँ प्रोग्राम जस्तै एमआई जुन हामीले अस्ति भर्खर काम प्रोग्राम गऱ्यो त्यसबाट पनि धेरै कुराहरू सिकेको छु त्यहाँबाट मैले पर्सनल र मेरो आफ्नो फ्यामिलीलाई मैले चाहिँ त्यो त्यो टुल्सहरू युज गरेर मैले आफ्नो फ्यामिलीलाई अलिकति साइकोलोजिकल तरिकाले कर तनाव भएको छ भने त्यसलाई अलिकति न्यूनीकरण गर्नुको लागि मैले धेरै त्यसमा चाहिँ मैले हेल्प गरिरहेछ साइकल नेटवर्क नेपाल पक्कै पनि हाम्रो आशय नै त्यही हो हामी आफू पनि अगाडि बढ्न चाहन्छौँ र साथै समाजमा पनि समाजलाई पनि अगाडि बढ्न चाहन्छौँ त्यस्तै ते म अलिसालाई सोध्न चाहन्छु अलिसा साइक विज्ञानमा आइसकेपछि अथवा यो संस्थामा काम गर्न सुरु गरिसकेपछि हामीलाई र स्पेसिफिकली तिमीलाई चाहिँ साइकल जीमा कसरी हेल्प मद्दत कसरी पुगिरहेको छ साइकोलोजी पनि सोसियल साइन्सै भयो एउटा होइन हामी के हुन्छ भन्दा जति इन्टरेक्सन गर्छौँ आफूले पढेको कुरा जति हाम्रो वरिपरि हामी युज गर्न सक्छौँ त्यति नै हाम्रो चाहिँ डेभलपमेन्ट हुन्छ आफ्नो इन्टलेक्चुअल डेभलपमेन्ट हुन्छ प्लस हामी घुलमिल पनि गर्न सक्छौँ त्यो कुराहरूलाई रिलेट गर्न सक्छौँ त्यही भएर साइक सा विज्ञानमा आएदेखि र हामी यस्तो कार्यक्रमहरू अवेरनेसको कार्यक्रम गरिरहँदाखेरि ट्रेनिङहरू गरिरहँदाखेरि चाहिँ मलाई पनि धेरै हेल्प हुन्छ प्लस मलाई लाग्छ हाम्रो साइक विज्ञान टिमलाई पनि धेरै धेरै हेल्प भइरहेछ होला त्यस्तै अर्को कुरा चाहिँ के भन्दाखेरि अब हाम्रो यो प्रोग्रामहरू हुँदै जान्छ प्रोग्राम कसरी गर्ने र त्यसले गर्दा चाहिँ के के फाइदा हुन्छ जो सबैले थाहा भएकै कुरा हो होइन मैले आफै पनि सिकिरहेको छु अरूलाई पनि सिकाउन सकिरहेको छु अब म सुजनले अलिकति जटिल प्रश्न सोध्न चाहन्छु सुजन जस्तै हाम आम, हामीले अर्गनाइजेसन जुन भिजुलाइज गर्दा अथवा अघिदेखि भनिरहेको चाहिँ सुरु गर्नुभन्दा अगाडि हामी डो न डिपेन्डेन्ट हुँदैनौँ हामी आफै कार्यक्रम ल्याउँछौँ आफै अगाडि बढ्छौँ सपोर्ट चाहिँ हामीलाई चाहिन्छ कोलाबोरेसन चाहिँ चाहिन्छ अरू अर्गनाइजेसन अथवा अरू इन्ट्रेस्टेड मान्छेहरूसँग तर हामी डिपेन्डेन्ट चाहिँ हुँदैनौँ कसैसँग भन्थ्यौँ सायद हामीले एक वर्षको अन्तरालमा हामीले त्यही पनि गरिरहेका छौँ कार्यक्रम भोलिन्टियरीले नै गरिरहेका छौँ तिमी के भन्छौ तिमीले साइक विज्ञानको फ्युचर चाहिँ कस्तो देख्छौ हामीलाई सपोर्ट कतिको चाहिन्छ अथवा हामीले साइक विज्ञानलाई चाहिँ अगाडि कसरी बढाउँछौँ होला अब साइक विज्ञान चाहिँ भर्खरै एक वर्ष यसले पार गरेको छ अब यसो हेर्दाखेरि चाहिँ अब यसलाई एउटा भनौँ न बच्चाको बच्चाको विकासक्रममा छ भनौँ न भर्खरै एक वर्ष लागेको छ त्यही भएर यो बेबी स्टेपमा छ भन्न चाहन्छु म चाहिँ अब तिमीले अब डोनर डिपेन्डेन्टको कुरा गर्यौ होइन सेल्फ सफिसियन्ट हुने कुरा गऱ्यौँ त्यसमा पक्कै पनि हामीले एक वर्षसम्म जसरी काम गरेका छौँ साइक विज्ञानबाट हामीले आफैलाई फाइदा हुने गरेर चाहिँ एक, गरे एक पैसा नि लिएको छैनौँ सबै खर्चहरू जति चाहिँ हामीले uh, आफैले म्यानेज गरेर हाम्रो हप्तामा लेबी उठाएर हुन्छ कि त्यसरी म्यानेज गरिरहेको छौँ र केही प्रोग्रामसहरू चाहिँ हामीलाई अब एकदम सहयोगी संस्थाहरूले चाहिँ हेल्प हेल्प गर्नुभएको छ त्यही पनि एकदम मिनिमम अमाउन्टमा त्यसको लागि म उहाँलाई धन्यवाद पनि भन्न चाहन्छु पक्कै पनि हाम्रो फ्युचर प्लान भनेको चाहिँ हामी चाहिँ अब सहयोग त चाहिन्छ हामीलाई अभियसली हामीलाई कोप कोअपरेसन गर्नलाई केही कुराहरू गर्नलाई त अभियसली एक्सटर्नल फ्याक्टर्सले फ्य। फ्य। फ्य। फ्य। फ्य। सहयोग चाहिँ गर्नुपर्छ तर सस्टेनेबल पनि हुन जरुरी छ अब हामी स्टुडेन्ट भइ छौँ अहिले चाहिँ त्यसैले गर्दाखेरि हामी प्रोफेसनली लाग्न पाएका छैनौँ जब हाम्रो पढाइ सकिन्छ र अहिले त हामीले प्लेटफर्म पनि बनिसकेको छ केही न केही रूपमा त्यसैले गर्दाखेरि हामी प्रोफेसन प्रोफेसनल हुँदाखेरि चाहिँ साइक विज्ञान चाहिँ एउटा राम्रो प्लेटफर्म हुनसक्छ र त्यसले गर्दाखेरि चाहिँ सस्टेनेबल हुनसक्छ जस्तो लाग्छ मलाई चाहिँ धन्यवाद सुजन अब म मेरो प्रश्न चाहिँ आशिषलाई जस्तै आशिष हामी हाम्रो युवा उमेरको साथीहरूलाई धेरै दे विदेशिएको देख्छौँ बाहिर गएको देख्छौँ अथवा आफ्नो फिल्डमा काम नगएर बाहिर बहुतारिएको देख्छौँ तिमीलाई चाहिँ केले मोटिभेट गर्यो यही यही फिल्डमा काम गर्नको लागि अथवा जुन फिल्डमा आफू पढिरहेको छ त्यही फिल्डमा समाजमा काम गर्नको लागि यो बाहिर गएर काम गर्ने कुरा अथवा देशमा केही हुँदैन केही छैन भन्ने कुरा चाहिँ मलाई पहिला चाहिँ हो जस्तो लाग्थ्यो सुरु सुरुमा होइन सबैको त्यही धारणा हुन्थ्यो नि त के हुँदैन नेपालमा भनेर तर पछि अब बिस्तारै हामी अब न्युजसँग होइन न्युजहरू हेर्दै जान्छौँ विभिन्न सक्सेस स्टोरिजहरू आउँछ नेपालमै पनि बसेर धेरै कमाइरहेको आउँछ अनि त्यसपछि के आउँछ भन्दाखेरि बाहिर गएर स्ट्रगलको फेजमा दु पाएको स्टोरी आउँछ अनि दुइटा तुलना गर्दाखेरि हुन्छ बाहिरबाट आएर सुख पनि पाएका छन् जो तर तुलना गर्दाखेरि कम्पेरिटिभली जति मेहनत मान्छेले बाहिर गएर गर्छ त्यो मिहिनेत मान्छेले यहीँ गऱ्यो भने त्योभन्दा अझै बढी फाइदा त्योभन्दा अझै बढी स्ट्यान्ड अब फाइनेन्सियली भनौँ न किन मान्छे लसी फाइनेन्सियल हुन्छ त्योभन्दा अझै बढी फाइनेन्सियल स्टेबिलिटी मान्छे हुनसक्छ त्यो चाहिँ मलाई विश्वास लाग्छ अब साइकोलोजी फिल्डले कसरी चुज गर्यो भन्दाखेरि इन्ट्रेस्ट हो एउटा होइन मलाई टेन्थ नाइन टेन्थ क्लासदेखि नै अब साइकोलोजिकल इन्ट्रेस्ट भएको उनाले मेरो भित्रदेखि इन्ट्रेस्टले म लागेको हुँ र अब बाहिर जान त सकिन्छ यसको लागि होइन गएका पछि हाम्रो साथीहरू बाहिर पढ्न बाहिरै काम गर्न गएका छन् तर त्योभन्दा अब हाम्रो ज्ञान सिपहरू देशमै किन युज नगर्ने बाहिर गएर जति मिहिनेत गर्छ त्यो देशमै गऱ्यो भने कमसेकम देशलाई त फाइदा हुन्छ भन्ने त्यही सोचले गर्दाखेरि चाहिँ है समाजमै के गरौँ नेपालमै के गरौँ भन्ने दृष्टिले म अगाडि बढिरहेको छु धन्यवाद आशिष साथीहरूलाई के जानकारी गराऊ भने मलाई के लाग्छ भने हाम्रो टिम चाहिँ चाहिँ सबै युवा अवस्थामै छौँ र मलाई गर्व लाग्छ कि मेरो टिम जब म फर्केर हेर्छु कहिले कहिले म एकदमै आफै नै उत्साहित हुँदाखेरि टिम हुन्छ त्यहाँ मोटिभेट गर्न सायद सायद टिम भनेकै नै त्यही होला हामी सँगै काम गर्छौँ कहिले कहिले हतास हुँदाखेरि एकअर्कालाई उठाउन मद्दत गर्छौँ र सँगै सँगै हाम्रो समाजको लागि मनोविज्ञान र मानसिक स्वास्थ्यको लागि केही गर्न चाहन्छौँ र अब अन्तिम अन्तिममा फेरि एउटा प्रश्न गर्न चाहन्छु सबैजनालाई फ्युचर प्लान्स चाहिँ के छ अब सायद साइक विज्ञानको फ्युचर चाहिँ के छ तपाईँहरू के देख्नुहुन्छ साइक विज्ञानमा आफ्नो फ्युचर र साइक विज्ञानले समाजलाई दिने फ्युचर चाहिँ अलिसा साइक विज्ञानमा आफ्नो फ्युचरभन्दा त पक्कै पनि पहिलाभन्दा आज राम्रो भइरहेको छ हिजोभन्दा आज त पक्कै पनि राम्रो हुन्छ साइक विज्ञानको फ्युचरको कुरा गर्दा पक्कै पनि संस्था खोलेको चाहिँ हामी टिममा काम गरिरहेको छौँ र राम्रो बनाउँछौँ यसले गर्दा चाहिँ सकेसम्म धेरै हामी बेनिफिट दिन सक्यो समाजलाई पनि र आफूलाई पनि धेरै धेरै धन्यवाद अनि हामीले सायद संस्था सुरु गरेको औचित्य पनि त्यही थियो हामीले चाहिँ समाजलाई धेरैभन्दा धेरै बेनिफिट दिनु जस्तै विकास जस्तै अब साइक विज्ञान नेटवर्कको एक वर्ष भइसक्यो र अब हाम्रो यो यो पछि यो पछि हाम्रो एक वर्ष प्लान त्यसपछि गएर पा दूरदशी भन्छ होइन अलिकति फार साइडेड भएको पनि हाम्रो प्लानहरू पाँच वर्ष प्लान पनि हामीले बनाउन गइरहेका छौँ र साथसाथै अहिलेको मेरो लागि चाहिँ देखेको कुरा चाहिँ भोलिन्टियर बेस हामीले किनकि साइकोलोजीको कतिले स्टुडेन्टहरू चाहिँ उनीहरूको अर्गनाइजेसन भएको कारणले गर्दाखेरि इन्टर्न गर्नु नपाएको कारणले गर्दाखेरि साइक विज्ञान नेटवर्क नेपाल चाहिँ पिएसडब्लुको विद्यार्थीहरूलाई साइकोलोजीको विद्यार्थीहरूलाई इन्टर्न गर्नको लागि वान अफ द बेस्ट प्लेटफर्म त्यो कारणले गर्दाखेरि जो सुनिराख्नु भएको छ तपाईँहरूले पनि हामीलाई सम्पर्क गर्नु सक्नुहुन्छ कि अब आउने दिनहरूमा हामीले भोलिन्टियरहरूलाई पनि कल गर्दैछौँ हजुर पक्कै पनि यो मनोविज्ञान र मानसिक स्वास्थ्य यति अताह विषय छ कि हामीले सबै नै मिलेर काम गर्न सकियो भने मात्र नेपाललाई अगाडि बढाउन सक्छौँ यो विषयलाई लिएर त्यस्तै रन्जु तिमीले चाहिँ के देख्छौ साइक विज्ञान को फ्युचर र तिम्रो फ्युचर साइक विज्ञानमा चाहिँ ओके okay. मेरो फ्युचरको कुरा गर्दाखेरि चाहिँ म जब सायद विज्ञानमा इन्भल्भ थिएँ सायद म यस्तो बोल्दिन थिएँ होला होला तर म अहिले एक वर्षको अन्त अंता, अन्तरालमा म धेरै चेन्ज भइसकेको छु र मलाई मलाई यो हाम्रो टिमसँग मैले धेरै कुरा सिक्नु पाएको छु र अब आउने वर्षमा म सायद अझै पनि धेरै चेन्ज हुनसक्छु पनि सो मेरो फ्युचरको कुरा गर्दा र म यहाँबाट निस्किँदा सायद मैले एउटा केही सक्सेस ममा हुन्छ र सायद विज्ञानको कुरा गर्दाखेरि यो एक वर्षको अन्तरालमा हामीले धेरै प्रोग्रामहरू गरेछ गरिसकेका छौँ र अब आउने वर्षमा पनि हामीले धेरै धेरै प्रोग्राम गर्छौँ र साइक विज्ञानले आशा छ हामीलाई साइक विज्ञानले चाहिँ एउटा राम्रो सक्सेस गर्छ होला हु हु, यो सायद हामी सबैमा ठुलो आशा छ हामी आफू पनि अघि भनेको जस्तै हामी आफू पनि अगाडि बढ्न चाहन्छौँ र हाम्रो विषय जुनमा हामी काम गरिरहेका छौँ त्यो विषयलाई पनि अगाडि बढाउन चाहन्छौँ त्यस्तै आशिष तिमी के देख्छौ साइक विज्ञानलाई भविष्यमा र तिम्रो भविष्य अब साइकल भविष्यसँगै मेरो भविष्य पनि जोडिएको छ अभियसली होइन किन जुन प्लेटफर्म साइक विज्ञान नेटवर्क नेपालले प्रदान गर्छ अहिले गरिरहेको छ मलाई सो सायद त्यो अरू कमै अर्गनाइजेसनले गर्सक्थ्यो होला र अब अहिले त म पढ्दैछु पछि गएर प्रोफेसनल लाइफमा चाहिँ अब पढेको कुरा एप्लाई गर्नुपर्छ र साइकोलोजीको विषयमा कुरा गर्दा नेपालमा त्यति धेरै अप्लाइड रूपमा प्लेटफर्महरू छैन जहाँ चाहिँ तपाईँ एप्लाई गर्न सक्नुहोस् र साइक बिहान नेट नेपाल चाहिँ अहिले देख्ने प्लेटफर्मको रूपमा आइरहेको छ सो मलाई प्रोफेसनल लाइफमा हेल्प गर्छ <laughs> नेक्स्ट कुरा साइक बिहानको भविष्य कस्तो देख्छु भन्दाखेरि जस्तो अहिले हामीले जुन जति पनि प्रोग्राम गऱ्यौँ एक वर्षको दौरानमा ती प्रोग्रामलाई अझै सस्टेनेबल हुने हिसाबले अझै फ गरेर अझै त्यसमा नयाँ कुराहरू थपेर अझै इम्प्याक्टफुल बनाउनुलाई हामी तिनीहरूलाई अझै राम्रोसँग अगाडि बढाउन सक्छौँ जस्तो लाग्छ मलाई आफ्नो भविष्यमा ती बाहेक अरू के नयाँ प्रोग्रामहरू नेसनल लेभल हुनसक्छ हाम्रो दूरदर्शी हो हो होइन अलिकति हाई एक्सपेक्टेशन हो त्यो ततै पनि नेसनल नेसनल लेभलमा र भयो भने इन्टरनेसनल लेभलमा पनि पुग्न सक्छौँ कि जस्तो हाम्रो लाग्छ अब उडी छुनु चन्द्रेको भन्छन् सायद हामी कार्यक्रम पनि गर्छौँ होला आशिष पक्कै पनि गर्नु पनि जरुरी छ अब अन्तिममा मेरो प्रश्न सुजनलाई पृथ्वीनारायण शाहले नेपाललाई दु आर्जेको देश भन्थे सायद हाम्रो लागि सायद विज्ञान पनि त्यही हो धेरै नै कष्ट गऱ्यौँ मलाई अझै याद छ तिन वर्ष अगाडि जब हामी साइक विज्ञान ब्लग खोल्ने भनेर सामान्य कुराकानी गरिरहेका थियौँ त्यो बेलामा हामीलाई थाहा पनि थिएन साइक विज्ञान हामीले अर्गनाइजेसन रजिस्टर गर्छौँ यति मेहनती र यति उत्साही साथीहरू टिममा भेटाउँछौँ हामीले काम गर्छौँ अगाडि बढाउँछौँ र यो यो विषयमा र यो इस्युजमा हामीले काम गरेर यसलाई माथि ल्याउँछौँ भन्ने तिमी फर्केर हेर्दा त गौरव लाग्छ तिमीलाई मलाई थाहा छ अब तिमी भविष्यलाई चाहिँ साइक विज्ञानको कसरी हेर्छौ एकदम रोचक तरिकाले प्रस्तुत गरेको कृपा त्यसको लागि धन्यवाद अब भविष्यको कुरा गर्दाखेरि अफकोर्स साइकोलोजीमा चाहिँ अब निकै स्कोप बढिरहेको छ नेपालमा नेपाल त्यसको लागि चाहिँ ट्याप गर्नुपर्छ हामीले चाहिँ स्कोप छ तर त्यसको लागि त्यसको लागि हामीले चाहिँ फेसिलिटेट गर्नुपर्छ अब सा। साइक विज्ञानको अर्गनाइजेसनको हिसाबले कुरा गर्दाखेरि चाहिँ अब जुन हाम्रो हाम्रो एउटा मासमा रिच पुगेको छ त्यसलाई चाहिँ बढाउनु एउटा मेन उद्देश्य भनेको जति अब हामीसँग नौ दसजना हुनुहुन्छ जो मेम्बर्स अर्गनाइजेसनमा सल्लाहकार हुनुहुन्छ पाँच जना बाहिर होइन अब त्यो मेम्बर्सहरूलाई पनि अब हामीले धेरै बढाउनुपर्ने हुन्छ धेरैजनासँग हामीले चाहिँ सहकार्य गर्नु छ त्यो चाहिँ हाम्रो पहिलो एउटा प्राथमिकताको विषय हुनेछ र जुन अहिले हामीले प्रोग्रामहरू गरिरहेका छौँ त्यसलाई सशक्त रूपमा फेरि हामीले कन्टिन्यू गर्नुपर्ने हुन्छ सस्टेनेबल रूपमा त्यो अर्को दोस्रो प्राथमिकता हुनेछ र तेस्रो प्राथमिकता भनेको नेपालमा चाहिँ साइकोलोजी र मानसिक स्वास्थ्यमा कमै रिसर्चहरू हुने गर्छन् र त्यो पनि हाम्रो एउटा फोकसको विषय हुने हुनेछ र पछि गएर हामी प्रोफेसनल भइसकेपछि प्रोफेसनल लाइफमा लागिसकेपछि साइक विज्ञानलाई एउटा प्रोफेसनल अर्गनाइजेसनको रूपमा लानु त छँदैछ धेरै सपनाहरू छन् र धेरै आशा जोडिएका छन् सपनाहरूमा अब मेरो कुरा गर्दा अन्तिममा चाहिँ मलाई साइक विज्ञान अघि सुजनले भनेको जस्तै बाला अवस्थामा छ बेबी स्टेप लिइरहेछ भनेको जस्तै साइक विज्ञान मेरो लागि र सायद हामी सबै टिम मेम्बर्सको लागि एउटा आफ्नै बच्चाको रूपमा रहेको छ हामीले हुर्काउँदैछौँ मेहनत गराउँदैछौँ त्यसलाई कसरी अझै यसलाई अझै हामीले अरू संस्थाहरूसँग कोलाबोरेट गरेर अझै राम्रो गराउने प्रयास गरिरहेका छौँ सायद हाम्रो प्रयासलाई हामीले निरन्तरता दिने रहेछौँ र भविष्यमा पनि सबै कामहरू जे जे गर्छौँ सबै नै फोकस मानसिक स्वास्थ्य र मनोविज्ञानलाई लिएर गर्छौँ कसरी नाइजेसनलाई राम्रो बनाउने कसरी समाजमा यसले अझै धेरैभन्दा धेरै उपयोगी कामहरू गरोस् त्यसरी त्यो तरिकाले हामीले लाने प्रयास अ सायद विज्ञानको बारेमा अघि नै भनिन्छ एउटा त जिन्दगीभर नै बोलेर पनि भ्याइँदैन सायद आजको कार्यक्रम पनि थोरै छ हाम्रो लागि भन्नको लागि यति भन्दै कार्यक्रमको अन्तिममा आइसक्यौँ हरेक साता तपाईँ हामीलाई उज्यालो नाइटी नेटवर्कमा सुन्न ना सक्नुहुनेछ बेलुकी सभा पाँचदेखि छ बजेसम्म हामी मानसिक स्वास्थ्य र मनोविज्ञान सम्बन्धी जानकारी तपाईँलाई पस्किन्छौँ आजको कार्यक्रम भने नौलो थियो आज हामीले कम्प्लिटली साइक विज्ञान नेटवर्क नेपालको वार्षिक उत्सवलाई पारेर त्यसमा फोकस गरेर कार्यक्रम ल्याएका थियौँ अर्को साता फेरि अर्को रोचक सामग्री ल्याउने नै छौँ पहिला हामीलाई पत्रचार गर्न चाहनुहुन्छ भने हाम्रो इमेल एड्रेस मनोजिज्ञासा एट साइक विज्ञान डट कममा अथवा एसएमएस मार्फत कुनै पनि प्रश्न टिपाउन चाहनुहुन्छ भने अन्ठानब्बे साठी बयानब्बे एकाउन्न उनान्सयमा आफ्नो जिज्ञासा र प्रश्न टिपाउन सक्नुहुन्छ साथै तपाईँ यो कार्यक्रम उज्यालो अनलाइनको वेबसाइट र साइक विज्ञानको वेबसाइट डब्लु डब्लु डब्लू डट साइक विज्ञानबाट पनि सुन्न सक्नुहुन्छ हामीलाई फेसबुकमा साइक विज्ञान नेटवर्क नेपाल पेजमा लाइक गर्न र ट्विटरमा एट साइक विज्ञानमा फलो गर्न सक्नुहुन्छ हामी आजको कार्यक्रममा साइक विज्ञानको बारेमा मात्र कुरा गऱ्यौँ अर्को हप्ता अर्को रोचक सामग्री ल्याउने नै पहिला मेरो सम्पूर्ण साइक विज्ञान टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आइदिनु हामीले साइक विज्ञानको बारेमा धेरै कुरा गऱ्यौँ र आशा छ अब आउने वर्ष र कालान्तरसम्म हामी यही विश्वविज्ञान र मानसिक स्वास्थ्यको विषयमा काम गर्नेछौँ अन्त्यमा साथीहरू केही भन्न चाहनुहुन्छ अन्तिममा चाहिँ हाम्रो साइक विज्ञान नेटवर्क नेपाललाई नेपालको लिडिङ अर्गनाइजेसन मेन्टल हेल्थ र साइकोलोजीमा चाहिँ अघि लानको लागि यहाँहरूको साथ एकदमै आवश्यक छ हाम्रो यो अभियानलाई चाहिँ सहयोग गरिदिनुहुन्न हजुरहरूलाई धेरै धेरै आग्रह गर्दछु धन्यवाद एभ्रिथिङ एन्ड एनिथिङ रिलेटेड टु माइन एन्ड हाम्रो साइक विज्ञानको मोट आजको कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद मेरो सम्पूर्ण साथीहरूलाई धेरै धेरै धेरै धन्यवाद हामीलाई टेक्निकल साइडमा मद्दत गर्ने सन्दीप सुन्दासलाई धेरै धन्यवाद अर्को साता अर्को रोचक प्रसंग ल्याउने नै छु आजलाई म कृपा सिक्देल आजको कार्यक्रमबाट बिदा लिन्छु नमस्कार, नमस्कार। अहिले तपाई सुन्दै हुनुहुन्छ उज्यालो नाइन्टी नेटवर्क तिमीलाई देखेर आँखा तेही छोड़ी हेड़े मां तिमिलाई देखा आखा तेही छोरी हिड़े मां तेही छोरी हिड़े मां छोड़ी हिड़े मां तिमिलाई देखेरा आखा ते छोरी हिड़े माँ बात सुनसान सके, को थी ओ। सके को थी ओ। जुन बिलाएरा को कोही को को साथ मिलाइ देखेरा पाइला त्यही ते छोरी तेही त्यही हिडे हिडेमा त्यही छोरी हिडेमा ते, ते मिलाए देखेरा आथा त्यही छोरी हिडेमा बोलाओ, बोलाओ, ना ना छो बे दीना दीदा छो भाई चलो चलाई रात म तिमिलाई देखेरा मोटो ते छोड़ी हेड़े माँ तेह छोड़ी हेड़े माँ तेह छोड़ी हेड़े माँ तिमिलाई देखेरा आखा तेही छोड़ी हेड़े माँ तिमिलाई देखेरा आखा तह छोड़ी हेड़े माँ तेह छोड़ी हेड़े माँ आखा छोपी नरो रो भन्नु पर्या मोटू मथि ढुंगा राखी हंस पर्या आखा छोपी नरो भनी भन्नु भन्न पर्याटू मथि ढुंगा राखी हाँ पर्या उठी कहां जाने कई थाना की आउने हो कि होना कहीं थाना भोली उठी कहां जाने कई थाना की आउने हो कि होना कहीं ता चा छिट आनी करोटू मथ ढुंगा राी हाँ पर्या छाती भरी गाँव बेसी पखेरी को छाया आखा भरी मेला पातर मायलू को माया छाती भरी गाँव बेसित पखेरी को छाया आखा भरी मेला पथ मायलुपो माया फला छड़ी कट जानु पर्याटू मथि ढुंगा राखी हंस पर्या भन्ने क्य छाती भ्री रह आँसूरी रहो भन्ने कूड़ा कति थियो छाती भित्री रहो पढ़े लिखाउ आंसू धरी रहो आप हिड़ू पर्याथि ढुंगा राखी हंस पर्या आखा छोपी नो भन्न पर्या मुठुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ हाँस्नु पर्या छ